नमस्कार अविरल वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजमा खतराको सूचक रातो झण्डा गाडिएको छ कोशीमा एक लाख पचास हजार क्युसेक पानी बग्न थालेपछि रातो झन्डा राख्ने गरिन्छ मङ्गलबारदेखि देखिने कोशीमा पानीको बहाव बढ्ने क्रम जारी छ मङ्गलबार बेलुकी दुई लाख त्रिहत्तर पानी बगेको र बुधबार दिउँसो आज दिउँसो दुई लाख चौरात्तर हजार दुई सय क्युसेक पानीको बहाव भइरहेको छ सप्तकोशी नदीमा पानीको वहाव बढेसँगै ब्यारेजका बान्नवटा ढोका मध्ये सैतिसवटा खोलिएको छ कोशीमा पानीको बहाव बढेसँगै कोशीको पश्चिमी क्षेत्रमा रहेको श्रीलङ्का टापुतर्फ गठान सुरु भएको छ श्रीलङ्का टापु कोशीको बङ्गालोको बिचमा कटान नेपाली कङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालले तोकिएको समयमा जसरी पनि निर्वाचन हुने बताउनु भएको छ उहाँले आन्दोलनमा रहेका नेकपा माओवादीलाई वार्तामा ल्याइने बताउनु भयो राजधानीको भगवती नदी किनारमा आयोजित वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै नेता देउवाले सबै पक्ष निर्वाचनका लागि तयार रहेकाले चुनाव हुनेमा आशंका नगर्न आग्रह गर्नुभयो सरकार निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनका लागि तयार भएकाले संविधान निर्वाचन भएरै छाड्छ नेता देउवाले भन्नुभयो नेकपा माओवादीले पार्टीका तर्फबाट वार्ताका लागि उच्च वार्ता समिति गठन गरिसकेकाले वार्ताबाट समस्या समाधान हुने उहाँको भनाइ छ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 रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले नेकपा माओवादीको कार्यदिशा नै जनविद्रोह भएकाले उनीहरू वार्तामा आउनु वा नआउनुको कुनै अर्थ नहुने दावी गर्दै अब वार्ता गर्नुको साटो माओवादीको बहिष्कारको मूल्याङ्कन गरेर निर्वाचन गर्नतर्फ लाग्नुपर्ने बताउनु भयो स्वाक्षात्मा नेपाली सेना सशस्त्र प्रहरी र जनबद्ध प्रहरीले वैद्यसम्मले बहिष्कार गरे पनि निर्वाचन गर्न सकिने प्रश्न पारिसकेकाले अब उनीहरूलाई फकाउनुको औचित्य समेत ने रिजालले नेकपा माओवादीलाई सहमतिमा ल्याउने प्रयास गर्नु पर्ने भए पनि उनीहरू निर्वाचनमा नआए पनि निर्वाचन भने भइ छाड्ने दृढता व्यक्त गर्नुभयो नेकपा एमा नेता भीम नेकपा माओवादी सहितका दलहरूको चल्फल राम्ररी हुन नसकेको बन्दे उनीहरूसँग लगातार निरन्तर छलफल गर्नुपर्ने आवश्यकता उल्याउनु भयो राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चार दलले गोलमेच संविधान र समानुपातिक बनाउने गरे निर्णय गरेको र छिमेकी चिन्द्र भारतले पनि निर्वाचन गराउन सल्लाह दिएकाले मङ्सिरमा निर्वाचन हुने दावी गर्दै चुनाव गराउन नदिएर वैद्यसम्मको जित कुनै पनि हातमा नहुने बताउनु भयो सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाले यही सरकारले मङ्सिर चार गते निर्वाचन गराउने चिनको खासा अवै रूपमा ल्याइएको पैतिस किलो सुन सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कोटेश्वरमा आज बिहान बाह तिनख नम्बरको कन्टेनरबाट उक्त सुन बरामद गरेको हो ब्युरोले पत्रकार सम्मेलन गरी बरामद सुन सार्वजनिक गरेको छ उक्त सुन सत्र करोड रुपियाँ बराबरको छ भौतरीको गौरीवासे घोप्टीमा आज दिउँसो भएको सडक दुर्घटनामा जनाको ज्यान गएको छ उन्नाइसजना घाइते भएका छन् जनाकपुरबाट सिनी लिएर सिन्धुली तर्फ जाँदै गरेको ज एक छ पाँच छ पाँच नम्बरको जीव र सिन्धुलीबाट बर्दिवास आउँदै गरेको नादो एकसठी नम्बरको बस ठोकिँदा जीप चालक धनुषा हरिहरपुर नौका अडतिस वर्ष गोविन्द विश्वकर्माको घटनास्थलमा ज्यान गएको हो दुर्घटनामा बसका चालक बरदिवास तिनका तीर्थबहादुर बमजन सहित उन्नाइस यात्रु घाइते भएका इलाका प्रहरी कार्यले बरदिवासका प्रहरी नावप्रेक्षक तुलसी अधिकारले जानकारी दिनुभयो गाइते मध्ये तिनको अवस्था गम्भीर छ घाइतेहरूको बरदिवासका विभिन्न अस्पतालमा उपचार भइरहेको छ उत्तर र दक्षिण कोरिया संयुक्त औद्योगिक क्षेत्र पुनः सञ्चालनका लागि सहमति नजिक पुगेका छन् झण्डै एक हप्तादेखि चलिरहेको छलफलमा केही सोङ औद्योगिक क्षेत्र पुनः सञ्चालनका लागि सैद्धान्तिक सहमति भएको दुवै देशका अधिकारीहरूले बताएका छन् औद्योगिक क्षेत्र फेरि सञ्चालनको प्रयास स्वरूप दक्षिण कोरियाली प्रतिनिधिको टोलीले त्यस क्षेत्रको सञ्चार र विद्युत आपत्तिको स्थिति अवलोकन गरेको छ उत्तरले संयुक्त औद्योगिक क्षेत्रमा दक्षिणका नागरिकको प्रवेश रोकेको दुई महिनापछि दक्षिण कोरियाली त्यस क्षेत्रमा गइक हुन् र लिबरपुल छाप्न सहेका उर्गबेली स्ट्राइकर लुइस स्वारेजले आफ्नो भविष्यबारे दुई तिनवटा विकल्प रहेको बताएका छन् एङ्ग्रेज क्लब आर्सनल सहितका दुई क्लबले उनलाई भित्राउने इच्छा देखाएको छ यद्यपि लिबरपुलले भने तत्काल स्वरेज नबेच्ने भन्दै तिस मिलियन पाउन्डको आर्सनलको प्रस्ताव अस्वीकार गरेको छ के हुँदैछ भन्ने हामीलाई थाहा हुन्न एक फोन कलले मेरो योजना परिवर्तन गर्न सक्छ उर्गबेको एक रेडियोसँगको कुराकानीमा उनले भनेका छन् म आफ्नो एजेन्टसँग कुरा गरिरहेको छु र केही घटनाक्रम विकसित हुन्छ कि भनेर फोनमा साथमा हुन्छु आर्सनलको प्रस्तावबारे सोधेको प्रश्न उनले आश्रय लागेको बताएका छन् उनले इङ्ग्ल्याण्डमा अहिले पनि आफूलाई फुटबलरका रूपमा लिएकोमा खुसी लागेको बताएका छन्